नमस्कार अनि हार्दिक स्वागत अभिवादन समस्त सुगीतिर मेट्रोमा कार्यक्रम लभसङ्गार गरिएको सायद आज सबै साथमा रहेर आजको यो श्रृंखलामा हामी एकजना राष्ट्रिय कलाकारसँग कुराकानी गर्छौँ यो आवाजलाई तपाईँको रेटियो प्रण नेचवरको सहयोग मिलेर सुनकुमार छ लोक आजकयमा हामीसँग एकजना राष्ट्रिय कलाकार हुनुहुनेछ उहाँसँग हामी प्रत्यक्ष टेलिफोन सम्पर्कमा हेरा विशेष त नेपाली लोकसङ्गीत क्षेत्रको बारेमा अनि यहाँका व्यक्तिगत कुराहरू उहाँका जिन्दगीका भोगाएका कुराहरू पनि हामी समय गर्छौँ गीत सुखार यही समय यहाँलाई बिहान नौ नेपाल बाली समाचारपछि आइतबारदेखि शुक्रबारसम्म आउने सु। गर्छ शनिबार बाहेक दिन हामी आउने गर्छौँ तपाईँसँग नै छ कुराकानी गर्नको लागि सँगसँगै राष्ट्रिय कलाकारहरूको कुराकानी राख्ने गर्छौँ आज बुधबार श्रृङ्खला हो तपाईँसँग एकजना कलाकारको कुराकानीहरू छ त्योभन्दा गीत सुन्छौ त आवाज पार्दैछु अलिअलि हरङ्ग छ अलिअलि रहेन्द्र पौडेललाई निसोर्सुथिमा हेसानीको आवाजमा त्यो आवाज राख्छु आवाजपछि एकजना गायकसँग कुराकानी एक लिएर आउँछु सुने गर्नुहोला <स्थाँगा> dim parada kala ko ali ali rang sa ali ali rang maile aakha chhutaye hamle pani chhutaye फन नने दन्दार हाले आरी रम्बा होली आरी नाचो भनि बालि छिप्ने ओ हा हा हा नरो म नरो हजुर अलि अलि रङ्ग छ अलि अलिन्द्र पौडेलसौँ कार्यक्रम लोकसंका सुन्नु भएको छ रेडियो अर्पण एक सय चार थोलो भाँच मेगा पनि विश्वभर सुन्नु भएको छ प्राविधिक मित्र रेजुन आवाजबाट तपाईँको साथमा विशेष त आजको यो लोकसंकारको श्रृङ्खलामा हामी एकजना लोक तथा दोहरीरी गायकसँग कुराकानी गर्छौँ आज हामीसँग हुनुहुन्छ लोकदोहरी प्रतिष्ठान गण्डकी अञ्चलका निवर्तमान अध्यक्ष त्यसरी लोक दोहरी गायक सुलेन्द्र पौडेल हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौँ आजको यो श्रृङ्खलामा विशेष त नेपाली लोकसङ्गीत क्षेत्रको बारेमा र उहाँका जिन्दगीका भोगाइका बारेमा हामी कुराकानी गर्छौँ कार्यक्रम लोक यो श्रृङ्खलामा म अब आजका अतिथि भनौँ आजका कलाकार आजको हाम्रो यस कार्यक्रमको अतिथि लोक तथा गायक सुलेन्द्र पौडेलाई स्वागत गर्न चाहन्छु सुलेन्द्रजी यहाँलाई कार्यक्रममा स्वागत छ हजुर यहाँलाई कार्यक्रममा स्वागत छ कार हामी उहाँलाई फोन सम्पर्कमा ल्याउने प्रयास गरिरहेका छौँ अलिकति यो फोनमा केही समस्या भएको छ त्यसले गर्दा पनि उहाँसँग कुराकानीको यो सुरुवातमै टुटेको छ फेरि पनि हामी चुलेन्द्र पौडेललाई आजको यो यस कार्यक्रममा कुराकानीको लागि जोड्ने प्रयास गर्छौँ र झन्झी प्रयास गरिरहनु भएको छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थपहरू इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट लोकसङ्गाको श्रृङ्खला हो बुधबारे श्रृङ्खला छौँ नेपाली लोकसङ्गीत क्षेत्रमा लामो समयबाट आफूलाई स्थापित गराउँदै आउनुभएका र लोकसङ्गीत क्षेत्रमा एउटा छुट्टी पहिचान बनाउन सफल लोक तथा दोहोरी गायकहरूसँग हामी कुराकानी गर्छौँ र आजको श्रृङ्खलामा लोकतथा दोहोरी लोकतथा दोहोरी प्रतिष्ठान होइन लोक तथा प्रतिष्ठान गण्डकी अञ्चलका निवर्तमान अध्यक्ष सँगसँगै लोक तथा दोहोरे गायक सुलेन्द्र पौडेल हाम्रो सेलफोन सम्पर्कमा उहाँसँग कुराकानी प्रयास गर्ने प्रयास गर्छौँ वश्य पनि समयले फोनले प्रविधिले साथसम्म हामी कुराकानी गर्ने प्रयास गर्छौँ उहाँलाई कार्यक्रममा स्वागत गर्छौँ सोलेन्द्रजी हेलो हेलो हेलो हेलो सुलेन्द्रजी यहाँलाई कार्यक्रममा स्वागत छ हेलो अवश्य पनि हामी उहाँसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौँ अलिकति फोनको समस्याले गर्दाखेरि कार्यक्रममा उहाँलाई हामीले चाहिँ लिन सकिरहेका छैनौँ प्रत्यक्ष टेलिफोन सम्पर्कबाट उहाँसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौँ यो प्रविधिले अलिकति समस्या दिइरहेको छ कति बेला के हुन्छ कति बेला के हुन्छ यो प्रविधि भन्ने हामीले बनाएर नहुने रहेछ हामीले बिगारेर नहुने रहेछ कुन समय कसरी बिग्रछ थाहा नहुँदो रहेछ है समयले प्रविधिले सायदको माझमा हामी छोलेन्द्र पौडेलका कुराहरू तपाईँको माझसम्म ल्याउने प्रयास गर्नेछौँ उहाँसँगको खलाकुसरी तपाईँलाई सुनाउने प्रयास गर्छौँ विशेष गरी रमाइलो खालका गीतहरू गाउने छोलेन्द्र पौडेल कैले रमाइला खालका गीतहरू गाउनुहुन्छ कहिले रोइला गीतहरू गाउनुहुन्छ तथा कहिले माया प्रेम प्रथका गीतहरू पनि गाउने गर्नुहुन्छ कहिले समाजका यथार्थ कुराहरूलाई समेटेर पनि गीत गाउने गर्नुहुन्छ हरेक विधामाबाट हरेक कुराहरूलाई समेटेर गीत गाउने गायकको रूपमा हामी चोलेन्द्र पौडेललाई चिन्ने गर्छौँ विशेष गरी काठमाडौँमा रहेर होइन मौसफलमा रहेर काठमाडौँ उपत्यका बाहिर रहेर उहाँले चाहिँ आफ्नो साङ्गीतिक यात्रालाई अझै पनि अगाडि बढाइरहनु भएको छ वास्तवमै नेपाली लोकसङ्गीत क्षेत्रका एउटा हौस्तीका रूपमा पनि हामी लोकतथा दोहोरी गायक चोलेन्द्र पोल्झोललाई लिने गर्दछौँ टेलिफोन सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु हेलो सोलेन्द्रजी यहाँलाई स्वागत छ हेलो उहाँसँगै कुराकानी गर्ने प्रयास गरिरहेका छौँ एउटा गीत सुनौ है यो गीतलाई अलिअलि डर यो गीतलाई हामी एकछिन सुन्छौँ त्यसपछि प्राविधिक समस्यालाई समाधान गर्दै छोलेन्द्र पौडेलसँग कुराकानी लिएर आउँछु सुन्दै गर्नुहोला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 It's a song of love, it's a song of love हजुर अलिअलि रङ्ग छ अलिअलि रस तपाईँ सम्पर्क लागि सुलिङतर्फ उसले सरस्वती लामी सानैको आवाजमा यो गीत खाने सुनाइनुभएका छौँ लोक श्रको यो श्रृङ्खला माहौल हुन्छ तपाईँसँग रहेर आज हामी एकजना लोक तथा डोहरी गायकसँगको भलाकुसैली तपाईँको माझमा पस्कने प्रयास गरिरहेका छौँ तर पनि हाम्रो प्राविधिक समस्याले अलिकति हामीलाई साथ नदिइरहेको अवस्था आज सुलेन्द्र पौडेल हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ हामीले उहाँलाई टेलिफोन सम्पर्कमा लिएर उहाँसँग कुराकानी गर्ने प्रयास गरिरहेका छौँ आजको यो श्रृङ्खलामा लघुसङ्ख्या रेडियो अर्पण एक सय चार थौलो पाँचमा एक घरसम्म सुन्नु भएको छ सुलेन्द्रजी सम्पर्कमा हुनुहुन्छ उहाँलाई स्वागत गर्छौँ हाम्रो रिजनले एकदमै प्रयास गरिरहनु भएको छ कार्यक्रममा उहाँलाई प्रत्यक्ष टेलिफोन सम्पर्कमा ल्याउनको लागि अलिकति यो प्राविधिक कठिनाइले गर्दाखेरि उहाँसँग स्पष्टसँग हामीले कुराकानी गर्न सकिरहेका छैनौँ कार्यक्रममा उहाँलाई स्वागत गर्न सकिरहेका छैनौँ रेडियो अर्पण एक सय चार पाँच मेघहर्स अर्पण सबैका लागि सधैँका लागि र इन्टरनेट अनलाइनमा रेडियो अर्पण डटकमबाट पनि सुन्नु भएको छ सु। लोकसङ्कारको यो बसायमा छ नेपाली लोकसङ्गीत क्षेत्रमा लामो समयबाट नेपाली लोकसङ्गीत क्षेत्रमा खरिद आउनुभएका नेपाली लोकसङ्गीतलाई मा माया गर्दै र नेपाली लोकसङ्गीतमा चाहिँ केही गर्नुपर्छ भनेर भावना जगाउँदै आउनुभएका र नेपाली लोकतुथा दोहोरे गायकहरूसँग हामी कुराकानी गर्छौँ र अन्य दिनमा तिनै नेपाली लोकदुथा जोहरी गायकले गाउन भएका मिठा मिठा आवाजहरू तपाईँको लागि पनि राख्ने गर्छौँ अवश्य पनि आज जोसँग हामी अन्तर्वार्ता लिँदैछौँ जोसँग हामी कुराकानी गर्दैछौँ उहाँकै आवाज पृष्ठभूमिमा तपाईँले सुन्नुभएको छ शोलेन्द्र पौडेलको आवाज केही समय अगाडि बजारमा ल्याएको यो गीत हो यति बेला पौडेल हाम्रो सम्पर्कमा हुनुहुन्छ स्वागत गर्छु सोलेन्द्रजी यहाँलाई स्वागत छ हेलो हेलो हेलो हलो हा सुनेन्द्र जी संग हम क्रा करने प्रयास कर संपर्क में हमें लं सक अवस्थ प्राविधिक कठिनाई लेकिन वहांसंगूटना गये इस प्रति हमें एकदम प्राप्ति अके प्रयास अलिकाधिक कठिनाई यहां उत्पन्न भैर हम पत्तर लगना न सक अवस्थ रजनजी एकदम प्रयास कर हम अल्टी सुनेन्द्र पौड़ी के आवाज में सी देवी खत मगर भी गाने भाग एक चर्चित आवाज हो रोइला आवाज हो गई गांव की बाटोली आवाज राख्छ यह आवाज पे फिर हम आई आइयो घरमा गाउँदैन दै बसाउ आउँदा किन मान्छे सालमा गइरा गाउँकी बाटोली भाकी रहेछ गैर गाउँकी बाटोली भाकी रहेछ गैर गाउँकी बाटोली भागी रहेछौली गैर गाउँकी बाटोली अग दो दो दो दो दो दो छ बानीको ला मेरै छेउमा आउँदा काली खाउँदा क्या छोतिरा ए सरति रा न बसाना मैतिर सर नमैथिरा न बसाना मैतिर सर नैतिर न बसाना माइतिरा मैथिरा मैतिरा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 ये गरूँ <trolls> हाम्रा विशेषताहरू स्वदेशी तथा विदेशी कालीगरद्वारा तयार गरिएका चौबिस क्यारेट्या गहना कम्प्युटर प्रविधिबाट नापत गरिने ग्राहकले खोजेको राशि पत्थो राखिने पुरानो गरा गर, गर साचिने रेडिमेड तथा अर्डर अनुसार गर गहना तयार गरिने चाडपर्वमा विशेष छुटको व्यवस्था गरिएको छ सम्पर्क नेत्र ज्योति एन्ड मेकदी पसल खै रहनी चार पर्स बजार फोन नम्बर शून्य छेपन्न पाँच तिरासी तिन सय सन्ताउन्न मोबाइल खटका हेमा खटका हेमा तिमी मलाई न त्यो भए बिहे एक बाइक हमरा एक सचीस सीसी का डिस्कभर बाइक एक सी सी एक सचीस का, का प्लाटिना बाइक जिनेस पार्ट एक्सचेंज अफर फाइनेंस सुविधा एवं दक्ष अनु मिस्त्री द्वारा सर्विस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 आई आई आई आई यो मर लगे गैस्ट्रिक अर्कने दुखने गोडा झमझमाने के समस्या आईलाका पतंजलि नानी हम्री पर्सा बजार सिनेमा रोड में प्रसिद्ध डॉक्टर पराममर्श को साथ में विशेष उपचार हो तुरंत पतंजलि तिर जाऊ हाम्रा सेवाहरू पेट छाती बाथरोग नसा बालरोग स्थिना प्यारालाइसिस नि सम्बन्धी सम्पूर्ण उपचार गरिने एलर्जी चाया पोतो डन्डी फोर सुधार मुद्धपना तनाव अनिन्द्रा जुनसुकी रोगको बारेमा उपचार गरिने र खान पान रहन सहन योगा प्रणायम सम्बन्धी डाक्टरहरूद्वारा विशेष परामर्श सेवा दिइने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 संपर्क विश्व विवास बैंक लिमिटेड रत्नगर एक बकुलहर रत्नगर नगर का कार्यालय को आडे फोन शून्ना छपन्न पांच साठी चार सय नौ नारायणगढ़ शाखा फोन शून्य छपन्न पांच सत्तरी दुई सय सत्रह विश्व विश अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेघाहज र यो हो कार्यक्रम लोक झन्कार हजुर विश्वभयको यो छोटो व्यावहारिक विश्रामपछि फेरि पनि स्वागत छ तपाईँ सम्पूर्णलाई कार्यक्रम लोकझङ्कार सुन्नु भएको छ रेडियो अर्पण एक सय चार थप्रे इन्टरनेट अनलाइनमा रेडियो अर्पण डट कमबाट पनि विश्वभर हामीलाई सुनिरहनु भएको छ कार्यक्रम लोक श्रृङ्गारको आजको यो श्रृङ्खलामा विशेष गरी हामी लोक तथा दोहोरी गायक सुलेन्द्र पौडेलसँग कुराकानी गर्ने जमर्को गरिरहेका थियौँ र प्राविधिक समस्याले गर्दाखेरि हामी उहाँसँग कुराकानी गर्न सकेनौँ यसप्रति तपाईँहरूलाई श्याम प्राप्ती अब अबको अन्य श्रृङ्खलामा होइन अवश्य पनि हामी सुरेन्द्र पौडेलसँगको भलाखुसारी तपाईँको माझ प्रस्तुत गर्ने गर्छौँ अलिअलि डर्छ गैरा गाउँकै बाटुले लगायत विभिन्न चर्चुत गीत गाउनु भएका लोक तथा दोहरी गायक सोलेन्द्र पौडेलसँग आज हामी कुराकानी गर्ने प्रयास गऱ्यौँ तर पनि असमर्थ रह्यौँ प्राविधिक समस्यालाई गर्दाखेरि उहाँसँग हामी कुराकानी गर्न सकेनौँ क्षमा प्राप्ति हामी तपाईँसँग र अवश्य पनि तपाईँले हामीलाई क्षमा प्राप्ति गर्नु नै छ अर्को श्रृङ्खलामा कुराकानी लिएर भलाखुसारी लिएर हामी आउनेछौँ सम्पर्क अ सम्पको लागि पौडेल अनि राधिका हमाल र खुमन अधिकारीको आवाजमा रहेको टी पोपलोठ मी चौपट मन पारो चौपट मन पारो मनता पारो के कार्य दान पार्ला पो बोट मि कालो गोटी पोपलोठ मी चौपट aiwa paryo manta paryo ke garam sai ro dai ar kai gudal paryo phe thaba gai man paryo manta paryo ke garam sai ro dai ar kai gudal paryo